मस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक सुन कडको साथमा साथ दिनको लागि हामी उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज स्वागतको र यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कञ्चनबाट रिचनले गरिरहनु भएको छ रेजियो रेजियो रेजियो रेजियो यो रह हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा चर गर्दै विशेष प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिकमा लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै राखेका छौं कुराकानी गर्ने हो भने चलचित्र ठुली भदौ छ गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो र चलचित्रलाई एभरे सूर्य बोहराले निर्देशन एवं निर्माण गरेका हुन् भने वसन्तको संगीत रहेको छ जीवन लोइटेल गरिमा पन्त लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र अब भदौ छ गति चलचित्रले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी नै छ र भदौ छ गते नै अन्य दुईटा चलचित्र ठुली सँगसँगै तिनवटा चलचित्र प्रदर्शनमा आउन लागेको छ जस्तो सम्बोधन चलचित्र पनि प्रदर्शनमा आउन लागेको छ ताण्डव चलचित्र पनि प्रदर्शनमा आउन लागेको छ र आशा गरेका तिनवटा चलचित्र भदौ छ गते बाट प्रदर्शनमा आउन लागेको छ र ताण्डव चलचित्रको कुराकानी गरौँ चलचित्र ताण्डवको कुराकानी गर्ने हो भने मौरेकियोले निर्देशन गरेको चलचित्रका निर्माता हुन् मोहन जोटेल र चलचित्रमा अब मोहन टोटेलले नयाँ चिजको प्रयोग गरेको भनेका छन् अब हेर्न बाँकी छ उक्त नयाँ चिजलाई दर्शकले कुन हिसाबले मन पराइदिनुहुन्छ र त्यस्तै सम्बोधन चलचित्र पनि भदौ छ गतिबाट नै प्रदर्शनमा आउन लागेको छ चलचित्र सम्बोधनलाई हेमराज विषीले निर्देशन गरेका हुन् योभन्दा अगाडि हेमराज विषीले होस्टेल नामक चलचित्र बजारमा ल्याइसकेका छन् र होस्टेलले व्यावसायिक रूपमा सफलता हासिल गरिसकेको छ र सम्बोधनमा सरोज नेले लगानी गरेका छन् भने चलचित्रमा त्रिचन्द्र क्याम्पसका सबै सभापति विनय भट्टको प्रमुख भूमिका रहेको छ सँगसँगै श्रेष्ठ दयाङ राई लगायत कलाकारको प्रमुख भूमिका रहेको छ सुनिमान शङ्कर यीकुले पनि सिनेमामा काम गरेका छन् र अब सम्बोधन चलचित्र पनि भरो छ प्रदर्शनमा आउँदैछ तिनवटा चलचित्रमध्ये कुन चलचित्रले के कस्तो व्यवहार गर्ने त्यो पनि हेर्न हामी एकछि गीत सुन्छौँ नेपाली कथाङ चलचित्र सम्बोधनबाट र गीतपछि ब्रेकमा जान्छौँ ब्रेकपछि फेरि पनि आउनेछौँ ज आज को की ही जो भोली को ताजा, ताजा मेरो मुटू को खुरा ककुर ओड़ आर ताडी ही भद सात गते समय बिहान आठ बजे स्थान होटल स्टार बेंक्यूट रत्नगर हम पाइने स्थान नारायणी डांसिंग स्थान को कार्यालय रत्नगर आठ बकुलहर जीवन ज्योति कला मंदिर भंडारा ध्रुव मामा एंड रेस्टोरेंट परसा लाहौरिनी को साड़ी पसल खनी चार परसा रेडियो अर्पण को कार्यालय रत्नगर थप जानकारी का लगी मोबाइल नंबर अंठानबे पाँच पचास छैसठी रेडियो रेडियो अर्पण एक से ओहो दाई नमस्कार नमस्कार भाइ इन्नु भो आउनुहोस् बसौँ एकैछिन छोरोले विदेशबाट पैसा बढाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी जस्ता रङ रोगन पानी टी सेनेटरी बन्दोबस्त गरौं कि तपाईँलाई टाढी चोकबाट पाँच सय मिटर उत्तर तर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको पौडेल हार्डवेयर एन्ड सेनिटरी फर्म सधैँ छ नि सुद मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था सम्पर्कड हार्डवेयर एन्ड सेनेटरी फर्म रत्नगर दुई हाई स्कुल रोड चाडे प्रड तिनक शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर सुना छ पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस सिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एसडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ सिजी सिगो बेको हुन्डाई, हुन्डा एलजी ब्रान्डको एसी तथा जेनेरेटर टिभी फ्रिज डिज सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा दा, उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्न गरे चौराहा चोक टाढी फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे और अंठानब्बे चार ऐसी पचास पैंसठी छह से सत्तरी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 दुखने आउने मुख निलो हुने पटक, पटक रा। पखला भाई बजन जाने फोन शून्य छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अन्चपन्न चौसठी दुई सी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार पाँच मेगा हर्ज र यो हो कार्यक्रम एक्सन खट मैले I'm talking some, see what I'm rocking some. बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत कार्यक्रम एक्सन कच यहाँले सुनिरहनु भएको छ कार्यक्रम प्रत्येक सातक बिहान नौ बजीको समाचारपछि करिब करिब दस बजीसम्म मा, मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मे खालमा नेपाली चलचित्र क्षेत्रसँग सम्बोधित रहेर हामीले कुराकानी गर्दै राखेका छौँ र ब्रेक लगतै यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र ताण्डव भदौ छ गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र चलचित्र ताण्डवलाई मोहन जोटेलले निर्माण गरेका हुन् कुराकानीको लागि छ गते बाटोमा आउँदैछ तयारी कतिको अगाडि बढी राखेको छ भन्नुहोस् तयारी पूरा भइसकेको छ है कतिवटा हल कतिवटा पाउनुभयो तिनवटा फिल्म रिलिज हुँदैछ हल यहाँले काठमाडौँमा अठारवटा र काठमाडौँ बाहिर पचपन्नवटा हल पाउनुभयो है हजुर अब के छ सिनेमाको पब्लिसिटी गरिरहँदा कस्तो रेस्पोन्स पाउनु भएको छ चलचित्रकर्मी हलवाला वितरक दर्शकले के कस्तो रेस्पोन्स यहाँलाई दिइरहनु भएको छ एकदम एक्सपाइटेड थियो किनभने धेरै पछि अडियन्सहरू ब्याक टु ब्याक अडियन्स डिसअपोइन्ट भइरहेको टाइममा पनि अडियन्सले जुन जुन रूपमा फेसबुकमा अथवा जुन लाइक मैले भेट्दाखेरि अथवा हामीले रिसर्च गराए जुन लेभल अफ एक्साइटमेन्ट छ अडियन्समा र हल हल ओनरहरूले पनि आफै प्रोमो डाउनलोड गरेर जसरी थिएटरहरूमा एक्जिबिट गराए गरिरहनु भएको छ फुलि धेरै पछि एउटा यस्तो मोमेन्टम डेभलप भएको छ नेपाली सिनेमा कि ओके यो फिल्म चाहिँ चल्छ यसले चाहिँ अडियन्सलाई लेट डाउन गर्दैन भने चाहिँ मोमेन्टम एउटा डेभलप भएको छ त्यो चाहिँ त्यो चाहिँ मेरो लागि राम्रो पोजिटिभ मेसेज हजुर ओके अब चलचित्रको थोरै विषयवस्तुको बारेमा चर्चा गरौँ न है विषयवस्तु के छुट दिनमा बताइदिनुहोस् न यो चाहिँ एक्सन सिनेमा हो होइन कमर्सियल सिनेमा हो भनेर चाहन्छु ताण्डवलाई यो चाहिँ एक्सन इमोसन र ह्युमरको ब्लेन्ड हो ताण्डव ओके अब अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुहुने लाखौँ लाख श्रोता र चितोनको स्पेसियली कुन हलमा सिनेमा लाग्दैछ किनकि यो प्रोग्रामलाई धेरैले सुनिरहनु भएको छ यतिखेर है कुन हलमा लाग्दैछ सर्वप्रथम त म जो सबै श्रोताहरूलाई छ रिलिज हुँदैछ एउटा एक्सन सिनेमा होइन यो चाहिँ सिंगल स्क्रिन र मल्टिप्लेक्स अडियन्सहरू चाहिँ ब्लेन्ड हो हुन्छ नि सिनेमा हप्स थियो लोवर क्लास हो मिडल क्लास हो क्लास सबैले स्टोरी रिलेट गर्न सक्ने सिनेमा बनाएको थियो मासु रिन्ड सिनेमा बनाएको थियो होइन हामीले स्कुलको सिनेमा थिएटरमा रिलिज गर्छौँ ओके चलचित्र ताण्डवको लागि यहाँ चाहिँ भनौँ न यो भ्रमणमा निस्किने कुरा जाने थियो होइन पब्लिसिटीमा निस्किने कुरा कुरा थियो आउट अफ भ्याली है के भइराखेको छ त्यो हामी यो हप्ता चाहिँ चलचित्रले राम्रो व्यापार गर्न सफल रहोस् शुभकामनाउँ नमस्कार मैले कुराकानी गरिराखेको थिएँ ताण्डवका निर्माता मोहन जोटेल र भदौ छगतीबाट रिलिज हुँदैछ हामी एकछिन गीत सुन्छौँ चलचित्र स्टोपिट मनको गीत सुन्छौँ र गीतपछि फेरि पनि आउनेछौँ तिम्रो आखमासु हेरी हस्ने दिन नओ तिमीलाई रुबाइ रुवास्ने दिन तिम्रो <वाँदाई> आखमासुहेरी हस्ने दिन नओ तिमीलाई रुबाइ रुवा दिन आओ तिम्रो माया भूले रु संग खुल पड़े बरुपाई जाओ मेरुपाण जाओ बर पाई जाओ मेरूपाण जाओ आगर को मोती है ना, जुन को ज्योति ना, मन भित्र को मिठो मकाशो दुख पड़े सह पल तिमी हुआ मेर तिम्रो मा सुहेरी हास्ने दिन न आओ दिन न रुआ बाने माया तिम्रया अरु संगा खुद परे बरुबा गीत यहाँले सुनिरहनु भएको छ स्टपिड मन र चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्नुभएको हो भनेर निरज बराहको लगानी रहेको छ र यो चलचित्र भदौमा प्रदर्शनमा आउने कुराकानी भइराखेको छ र चलचित्रमा कलाकारको परिचय गराउने हो भने निरज बराल चाँदनी शर्मा र चलचित्रमा जीवन लोटेलको पनि प्रमुख भूमिका रहेको छ रिजल्ट गरेपछि अबलाई म थोरै जानकारी जोड्छु चलचित्र अचानो र चलचित्र अचानोको मूर्त हुन गइराखेको छ चितोनमा यही भन्दा अठाइस वा गते र मूर्त सँगसँगै सुटिङ पनि हुन गइराखेको छ चलचित्रलाई रातरले निर्देशन गर्दैछन् सन्तोष नारायण खत्रीको लगानी रहेको छ दीपक शर्माको संगीत रहेको छ भने कलाकारको परिचय गराउने हो भने सुनिता खत्री घिमिरे अनिल अधिकारी लगायत कलाकारको प्रमुख भूमिका रहेको छ र अब अचानो ले कथालाई चाहिँ बोकेको छ र टिपिकल गाउँली कथा भनिएको छ चलचित्र अचानोलाई र जानकारी पछि अबलाई थोरै जानकारी जोड़ चलचित्र कोहिनूर र कुहिर चलचित्र यतिखेर प्रदर्शन भइराखेको छ हिजोबाट यो चलचित्र प्रदर्शनमा आएको चलचित्रलाई श्रीकृष्ण श्रेष्ठलेन्स अधिकारीले निर्देशन गरेका हुन् र अब चलचित्र आधारित रहेको छ र रहे यतिखेर देशव्यापी रूपमा चलचित्र कोहीनोर प्रदर्शन भइराखेको छुटिनु पर्ने जाँदै गीत राख्छु चलचित्र चलचित्र कम्युनिटीको चलचित्र बेर अराज केशव गिरीले निर्देशन गरेको चलचित्रमा लगानी रहेको छ सुभाष थापाको र कलाकारको पूर्ची गराउने हो भने चलचित्रमा सुभाष थापा शिशिर भण्डारी लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र कम्युनिटी हारमा निर्माण भएको चलचित्र हो अब हेर्न बाँकी छ कम्युनिटी धारमा निर्माण भएको यस चलचित्रले के कस्तो व्यापार के बिजनेस गर्ने हो त्यो भने हेर्न बाँकी छ विधामाउनु पर्ने हुन्छ राम सुनिदिनको साथ दिने तपाई सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क सो मच कन्ट्रिब्युट छप्पर गर्ने रीजन प्रति आवाज रङ्ग गर्दै एक्सन कार्डबाट म सागर छुटिन्छु हौस त नमस्कार नमचा तीको के छ मोल अमरे इरके नै अनमोल दस्तालो ओ धेरै गोरो राइफल बाको एकलो छोरो वीर छै होइ होइ वीर छै होइन चिन्छस मेरो घर चिन्छस होइ होइ चिन्छस मेरो घर चिन्छस गाउँमा घरहरु पर्दा होइ वीरले सबैलाई चाहिने यही वीर छ अरे वाह अरे वाह होइ वीरले सबको प्यारो प्यारो वीर मन मन होइ होइ bir he cham cham pa pa cham ma cham ma pa pa pa cham ma cham ma cham cham pa pa cham ma cham ma pa pa pa one more time cham cham cham cham pa pa cham ma cham ma pa pa pa cham ma cham ma cham cham pa pa cham ma cham ma pa pa pa pa pa pa one chance you can get a chance why why chance din chappar lak mo mor ma birge cycle la hotta ayo papa papa birke ting ting cycle la birke le anobek जाति अरुकेटी सब सारे बने छातीम को